श्रुति सम्भको आजको श्रृङ्खलामा हामीले कमल प्रसाद गेवालीको पुस्तक कर्म लिएर आएका छौ कर्म आत्मकथा संग्रहित पुस्तक हो यो कमल प्रसाद गेवालीको आत्मकथा हो दुई हजार चौबिस साल भदौ चौध गते माझ गाउँ गुल्मीमा जन्मनुभएका कमल प्रसाद गेवालीको यो पुस्तक कर्मको वाचन आजदेखि शुरू हुन्छ पहिलो श्रृंखला वाचन अब शुरू हुन्छ हरेक दिनको काम कुदाई खटन आदेश र आग्रह जस्ता दैनिक उपक्रमले मलाई जीवनको ओह्रालोतिर खचेटिरहेको हुन्छ म दिनभरिको यही कामको माछो र थकानलाई साँझ ओछ्यानमा विसार्ने आउँछु बिहान उठेर उही रुटिनद्वारा आउँछु हरेक मान्छेको दैनिकी यही र हुन सक्छ सहरका हुने सड़कमा मोटरका हर्न घनीभूत नहुँदै उठ्छन् र बोसे आन्द्रो पगाल्ने उपक्रममा दसिन्छन् हुँदा खानेहरू दुई जोहो गर्न मजदूरीको कारखानातिर हानिन्छन् बिहान नचिप्पिँदै कापी कलम च्यापेका विद्यार्थी तिनको भविष्यको रेखाचित्र कोरिदिने मास्टर गन्तव्यतिर हुँकिसकेका हुन्छन् सड़क पेटीमा धुलो धुवा नि चियाको केतली तताउने र काँधमा बरियो भिर्नेहरू समेत सड़कमा जम्मा भइसक्छन् यी लम्की झम्की एकपेट खानु र जिन्दगीको धरातल बनाउनु म पनि हरेक दिन यिनै मान्छेहरूको भीड़मा मिसिएर कामको व्यस्ततामा हराउँछु धरातलकै लागि मरिमेटेको हुन्छु यी सारा उपक्रम हेर्दा मान्छेको खास तरातल उसको संसर्गबाट उछिटिसकेको हुँदो रहेछ खास धरातलको अर्थ खोज्दै ऊ आफैभित्र रुमलिरहेको हुन्छ वैदिक परम्पराले शुद्ध मनलाई धरातलको आधार मानेको छ आधुनिक समयको कितामा उभिएकाहरू त मन नै सर्वस्व हो गर्छन् तर मान्छेले दैनिक उपक्रमको बहानामा शुद्ध मनलाई बिर्सेर भूगोलको आयतनकै लागि मर्यात्ते गर्छ जीवन खुम्चिसकेपछि मात्र उसले खास तरातलको अर्थ बुझ्दो रहेछ यति बेलासम्म भने जीवनयात्राले किनार छोडिसकेको हुन्छ शुद्ध मनमा ईश्वरको बास हुन्छ भन्ने मान्यता छ यही मनभित्र सुख दुःख माया प्रेम घृणा सङ्घर्ष त्याग कर्म काम बास्ना आसक्ति पनि भरिएका हुन्छन् मन शुद्ध हुन यी मानवीय उपकरण शुद्ध हुनुपर्छ मान्छेले त्यही एक चिम्टी मनको टेकोमा सिङ्गो जीवन बाँचेको हुन्छ बाँच्नुको अर्थ खानु उग्र्याउनु र बिष्टाउनु मात्र होइन कर्म गर्नु पनि हो मान्छेले मनको आयतन फराकिलो बनाउन निष्कलङ्क कर्म गर्नुपर्छ संसारमा मान्छे सबै उस्तै हुन्छन् तर दुरुस्त हुँदैनन् दुरुस्तै नहुनुको अर्थ तिनले गर्ने कर्मको भेद हो कर्म सबै उस्तै हुन्छन् तर दुरुस्तै हुँदैनन् कर्म गर्नेहरू आफ्नो कर्मको समालोचना गर्छन् र अगाडि हिँड्न खोज्छन् समाजमा यस्ता व्यक्तिलाई अहमताका पर्याय मानिन्छ समाजका जानिफकारहरूले तिनलाई मैमत्त भएको देख्छन् ती जानिफकारहरू कर्मको नजानिदो रूपमा उपेक्षा गर्छन् तिनले सधैँ आफैलाई महान बनाउँछन् तर समाज तिनले भनेको बाटोमा चलेको हुँदैन समाजले त संस्कार परम्परा रीतिरिवाज र कर्मलाई हुन्छ कर्मको माध्यमबाट शास्त्रमा चित्त लगाउन सिकाएको हुन्छ नेपाली समाजको एउटा अखण्डित शास्त्र गीता पनि हो शुद्ध मन र गीतालाई एकअर्का पूरक मान्ने गरिएको छ गीताले मन र कर्मको ऐनाबाट सुखको बाटो देखाइदिन्छ म पनि आम मान्छे झै यही सुखको लोभमा बाँच्न झुत्ती खेलिरहेछु खास त रातलको आयतन बढाउन खोजिरहेछु गीतामा तामासी राजसी र सात्विक सुखको भिन्न भिन्न वर्णन छ श्रीकृष्णले भनेका छन् तामासी सुख मान्छेले आफ्नो अस्तित्व मेटेर अर्थात् बेहोसीमा बिताउँछ राजसी सुख इन्द्रिय र शरीरको माध्यमबाट पाइन्छ जुन भोगकालमा मनमोहक तर परिणाममा पीडायुक्त हुन्छ सात्विक सुख ध्यान उपासना र सेवाको अभ्यासद्वारा भित्री हृदयमा आउँछ यो सुरुमा पीडायुक्त भए पनि परिणाममा अमृत तुल्य हुन्छ <गुण> मान्छेले यी तिनै सुखलाई बुझ्ने प्रयास गर्नुपर्छ आत्मनिरीक्षण गरेर तामासीबाट राजसीतिर बढ्नु बेस पनि सात्विकतालाई अघाल्नु जतिको उत्कृष्ट सुख अरू हुँदैन सत्व नै गुणातीत जीवन बहुतारी बहुतारी हो यो नै जीवनको अन्तिम गन्तव्य र आत्मशुद्धिको मार्ग हो म उमेर ओह्रालो रहदा, यही अन्तिम सुखको खोजीमा लागेको छु मैले अस्तित्व खोज्न र धरातल बनाउन थालेको छु मान्छेभित्रका लोभ मोह सुख प्राप्ति सबै अस्तित्वमै पुगेर पूर्ण विराम लाग्दो रहेछन् अस्तित्वकै लागि भौतारिँदा भौँतारिँदै लोकबाट परलोकमा सर्छ मान्छे अस्तित्वको भोको हुन्छ लोकको सर्वोत्तम प्राणी कहलिएकाले उसैमा भोकको आसक्ति पनि म यी उपक्रमबाट छुट्टिएर बाँचेको छैन मेरो दिन दिनचर्या यही सुमेरुमा घुमिरहेछ तैपनि म फरक तरातल र अस्तित्व बनाउन खोज्दैछु मान्छे आफ्नै कुरा गर्दा बढी खुसी हुँदो रहेछ ऊ आफ्ना पक्षमा कसैले दुई शब्द बोलिदिई आनन्द अनुभूति गर्दो रहेछ हाँसो खुसी रोदन र पीडा आफ्नै प्यारो लाग्दो रहेछ म यसैको परिधिमा उभिएर आफूलाई उगार्दैछु म हतारो गरिरहेछु आफैलाई फुकाउन समाजले सदियौँदेखि सिकाएको छ अरूका कुरा सुन आफ्नो लुकाउ बुढा पुरानाका उपदेश र परम्परामा विश्वास राख डाँडामा पहेँलो घाम देखिएपछि कर्म र उमेरको समीक्षा गर जीवनको उत्तरार्ध कर्मको लेखाजुखा गर्ने समय हो यति भए जीवनले सजिलै मोक्ष प्राप्त गर्छ हाम्रा पौराणिक कथा उखान र टोक्कामा पनि यही वास्तविकता भेटिन्छ यी आदर्शमा केही सत्यता होला लोक बोली मार्गदर्शक पनि हुन् यद्यपि हरेक मान्छेले समयको बहाव र परिवर्तनको गतिलाई मनन नगरी सुख छैन मान्छेले रोकोतिमा वैज्ञानिकता नखोजी धरै छैन उमेरमै पनि कर्मको समीक्षा गर्नुपर्दो रहेछ हुँदैमा किन अतार उमेर, उमेर पाकेकाले यही सोच्छन् म पनि सोचिरहेछु समयभन्दा अघि पो हिँड्दैछु कि मान्छेको प्रगतिलाई कहिलेकाहीँ पुरानो आदर्शले रोके जस्तो लाग्छ मलाई नत्र जीवनको उत्तरार्धमा भोगाइका बही खाता पल्टाएर बितेको उमेरको जोखाना हेर्नुको के अर्थ मान्छेका कर्महरू समयले मेट्दै जान्छ यो सिनेमाको रिल चाहिँ फर्काउनु मिल्दैन काम गर फलको आशा नगर गीताको यो वाक्य पनि मलाई सान्दर्भिक होइन भन्ने लाग्छ प्रतिफलको अपेक्षा नै नगरे किन कर्म गर्नु समाजको संरचना बिथोलिनु हुन्न तर मान्छेको पुरानो आदर्शहरूमा लिएको लघु दृष्टिमा परिवर्तन आउनुपर्छ मानव प्राणीलाई समयले धेरै सिकाएको हुन्छ समयको उकालो चढ्न सङ्घर्षको गैती बजारिएको हुन्छ मान्छेले यही धरातलमा ठोस अस्तित्व खडा गरेको हुन्छ जीवनको उत्तरार्धमा मात्रै कामको लेखाजोखा गर्ने हो त मान्छेले समाजसेवामा खर्चको समयको कुनै मूल्य हुँदैन मूल्य पाउन जीवनको लौरो लुलो हुनैपर्छ भरोसाको आधार सुन्नेमा बिलाउनै पर्छ म समाजमा विद्यमान यी प्रश्नको चित्त बुझ्दो उत्तर खोज्दैछु ती सोच र लोकगाथाबाट थोरै व्यवहारिक फाँटमा मोडिने मेरो प्रयास हो संस्कार र मान्यतासँगको जुहारी भन्ने होइन मानव जीवन निरस छैन जीवनयात्राका गल्छीमा थुप्रै आशाका ज्योतिहरू टिम्टिमाइरहेका हुन्छन् जो कसैले तिनको प्रकाशलाई ठम्ब्याएर हिँड्नुपर्छ यो व्यावहारिक सत्यता हो म सत्यमा विश्वास गर्छु कर कर्म र मिनियतमा फल खोज्न रुचाउँछु पौरक बिनाको प्रतिफल त्यति स्वादिलो पनि हुँदैन हरेक कर्मशील व्यक्तिले प्रगतिको सिलसिला उतार्न जीवनको मधुरो को घाम छायाको विकल्प खोज्नैपर्छ यो मेरो भोगाई हो यसो भनिरहँदा ममा म पाइतो चुलिएको अर्थ लाग्ला म गर्वले मातिएको होला समाजको आँखामा जानिफकारहरूको सूचीमा समेत थप्यौँला यद्यपि मान्छेले व्यावहारिक पक्षलाई आत्मसात नगरी सुख छैन समाज सुधारकले पनि मरेपछि गर्ने सम्मानको बदलनु बदल्नुपर्छ आधुनिक प्रविधिले ओसारेको फरक परिवेश अँगाल्न सिक्नुपर्छ कुनै व्यक्तिको प्रगतिलाई उमेरले तगारो हाल्दैन उमेर छँदै कसैले सफलताको थुमको निर्माण गर्न सक्छ सत्य असत्यको तराजु लिएर बसेको समाजले यसको समीक्षा गर्नुपर्छ जीवनको गतिलाई समालोचना र समीक्षा गरियो भने मात्र जीवन अर्थपूर्ण हुन सक्छ विकल्पमा अन्य हुँदैन उमेर छातेलहरू त भइसकेको छैन म आफैभित्र गोतलिन्छु मनको सारङ्गी रेटिहाल्नुपर्ने समय पनि होइन समयको यो घुम्तीमा आफ्नो कथा लेखेर लेखक भन्न खोज्नु मेरो आफ्नै अल्पज्ञानको पराकाष्ठा हुन सक्छ तर मेरा उर्वर उमेर समयको पोल्टामा झरिसकेछन् ती दिन नफर्किने अतीत भनिसकेछन् वैदिक परम्परालाई आधार मान्ने भने म मा गृहाश्रमको उत्तरार्धतिर रह फुगिसकेको रहेछु मैले मेरा बान दिन नजिकै नै गरेको गर्ने र मनको पोको खोल्नै पर्ने आवश्यकता महसुस गरेँ म यहाँनिर कर्तव्य र जिम्मेवारीबाट भने चुक्न चाहन् मान्छे आफ्नो स्वामित्वको वस्तुलाई सजिलै मेरो भन्छ जब स्वामित्वका चिजहरूको सूची बनाइन्छ तब आफ्नो भन्ने दाबी निरर्थक हुँदो रहेछ मान्छेले बुबाआमा श्रीमती छोराछोरी नातेदार सबै आफ्ना मानेको हुन्छ भौतिक विलासिताका लागि जोडिएका साधनसमेत आफ्नै हुन्छन् तर आफ्ना भनिएकाको सूची अलग्याउँदै जाँदा आफ्नै शरीरसमेत आफूबाट छुट्टिँदो रहेछ त्यो एउटा अदृश्य शक्तिमा मिसेर बिलाउँदो रहेछ मैले आज जो जसलाई आफ्नो दाबी गरेको छु त्यो पनि अदृश्य शक्तिको देन नै रहेछ भनेर ठानेको छु यो वास्तविकता हुँदाहुँदै अध्यात्मवादको साँचोमा ढालेर जीवन अर्थपूर्ण हुँदैन मान्छेले कर्म गर्नु नै ईश्वूर्य एउटा चौबाटाको समीको रुखलाई विभिन्न पक्षीहरूले आफ्नो घर मानेका हुन्छन् तर उनीहरूको कर्म र उद्देश्य फरक हुन्छ कागले फोहोर वस्तुकै चियो गर्छ गिद्धको रोजाइमा सिनुपर्छ किङफिसरले खोला वा तलाउमा माछा खरिदाउ हेर्छ तर सुगाले रुखमा पाकेका मिठा फल खोजिरहेको हुन्छ मिठो रोज्न जानेकैले ऊ सबैका लागि स्वाभावमान ठहरेको हुन सक्छ मान्छे त लोकै उत्तम प्राणी मिठो र राम्रो खोज्नु उसको खुबी हो ममा यही खुबीको अंश भएकैले भयङ्करका रूपमा चिनिए कि जेसुके मान्छेले आफ्नो खुबी उजागर गर्न नसके लक्ष्यमा पुग्ने सजिलो बाटो पहिलाउन सक्दैन सङ्घर्ष गरेपछि मान्छेमा घमण्ड जाग्दो रहेछ म अरूको हेराइ र बुझाइमा घमण्डी पाएँ होला कुनै काम मैले मात्र गर्न सक्छु भन्ने व्यक्ति घमण्डी होला त्यही काम म गर्न सक्छु भन्ने व्यक्ति आत्मसासी हो आत्मविश्वासी हो मैले सधैँ आत्मविश्वासका साथ काम गरेँ मेरा लागि वातावरण समाज र परिवेश अनुकूल भयो म यही अनुकूलताकै कारण कर्म गर्न सक्नेमा गनिए एउटा गाउँले मान्छेले शिक्षा स्वास्थ्य र वित्तीय क्षेत्रका यतिका गर्न सकेँ मैले यसलाई ठूलै प्रतिफल मानेको छु म मा आज पाउनुले पूर्ण हुँदै आएँ ममा भौतिक सम्पन्नता भरिँदै आयो सुविधाको शयलमै पनि छु मेरो अस्तित्व सम्पन्नताले पूर्ण हुँदैछ तर मभित्रको प्रतीकात्मक अस्तित्व शून्यमा बिलाएको छ म शून्यताको मजेरीमा गुण र दोषको खाता पल्टाइरहेछु म मा झुपडीको मालिक हुँ वीर पाखा र खेतका आलीकान्लामा लडीबुडी खेल्दै हुर्केको जिम्मुवालको सन्तान म हिजोको तुलनामा आज केही सम्पन्नमा गरिएको छु अरूका लागि दुई छाक जोहो गरिदिन सक्ने पनि भएको छु तर यो सम्पन्नतामा हिजोको आफ्नो मौलिकता हराउन थालेको आभास भएको छ मैले विगतका सङ्घर्षका विषयहरू फर्केर हेरिरहेछु मेरो ज्वरो कुन हो कति टाढासम्म फैलिन सक्यो रूखका हाँका कति अग्लिए मैले आजसम्म कमाएर सास फेर्न खान र गोब्र्याउन मात्र सकेछु मलाई यही घुम्तीमा विषादको घनघोर कालो बादलले छोप्दै ल्यायो मेरो पच्चाप र थोरगा माझ गाउँको आँगन भौतिक सम्पन्नताको भिडमा हराउँदै गए चाहिँ लाग्यो म यहाँसम्म आइपुग्दा हिजो हिँडेको बाटो निहाल्नु जरुरी पनि ठाने जीवनयात्राका घुमाउ र गल्छीहरू स्वयंका लागि ऊर्जाका स्रोत हुँदा रहेछन् त्यहाँ भविष्यको नयाँ गोरेटोको आकार भेटिँदो रहेछ हिजोका फसलयुक्त गराहरू हेरेर वर्तमानको बाँझो उत्साह जाग्दो रहेछ म विगत सम्झेर शून्यमा गतिन थालेँ जरू रहे रुखको अस्तित्व रहन्छ आँगाबिघा बरिला हुन्छन् तब मात्र पातहरूमा हरियालीको चमक अटल रहन्छ मेरो त्यो हरियालीको चमक धमिलिँदै गएको मौलिकतामा लुकेको आवास भयो मलाई यही मौलिकता जोगाउन मन लाग्यो म यसैको सिलसिला उतार्न मात्र तन्किएको हुँ अरू कसैलाई स्रोतगन्थ र समालोचनाको खुराक भन्ने मन होइन यो पक्षलाई आफन्त र शुभचिन्तकहरूले अन्यथा नसोचे यही नै मेरो उपलब्धि हुने थियो म गुल्मीको एउटा पाखोमा जन्मेको हुँ यससँग शालिग्राम र कालीगण्डकीको सह सम्बन्ध जोडिएको छ यही सम्बन्धले नै यहाँको संस्कार र सभ्यतालाई सदिउँदेखि जोगाएको इतिहास छ गुल्मीसँग पूर्वमा स्याङ्जा र पर्वत पश्चिममा प्युठान दक्षिणमा पाल्पा र अर्काखाँची र उत्तरमा बाग्लोङ जिल्ला जोडिएका छन् सैनिक टुक्रीलाई जनाउने शब्द गुल्मबाट गुल्मी भएको प्राचीन कथन छ चौबिसै गुल्मी राज्य जुन अहिलेको देवीस्थान क्षेत्र पर्छ यसैबाट यो जिल्लाको नाम गुल्मी राखिएको भन्ने ऐतिहासिक विश्वास पनि छ गुल्मी जिल्ला समुद्र सतहदेखि छब्बिस सय नब्बे मिटर उचाइसम्म र एघार सय उनान्चास वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ उनासी गाविसले घेरिएको जिल्लाका अधिकांश गाविसमा अहिले कच्ची नै भए पनि मोटर बाटो पुगेको छ यो जिल्लालाई समयान्तरमा खानेपानी स्कुल स्वास्थ्य चौकी र सञ्चारले जोडिसकेको छ बिस्तारै प्रविधि आधुनिकताले गुल्मीको काँचोली फेरिनेछ म आज गुल्मीदेखि कोसौँ टाढा काठमाडौँमा छु यो मेरो कर्मथल भएको छ म आधुनिक विश्व सभ्यताभित्र छु तर रगतमा आफ्नै मौलिकता बगेको छ यही मौलिकता गुल्मी काठमाडौँको सेतु पनि बनेको छ गुल्मी धार्मिक र सांस्कृतिक रूपले पुण्य छ जिल्लाभरि नै रिडी रुरू क्षेत्र धार्मिक रूपले चर्चित छ यो क्षेत्र गुल्मी पाल्पा र स्याङ्जाको सङ्गम स्थलमा अवस्थित छ नेपालका चारधाम पाशुपत बराह रूरू क्षेत्र र मुक्तिनाथमध्ये रूरू क्षेत्र गुल्मीको पहिचान हो गुल्मी, गुल्मी मात्र नभएर लुम्बिनी धौलागिरी र गण्डकी अञ्चललाई नै आकर्षक ग्रामीण पर्यटकको गन्तव्य बनाउन सकिन्छ जसले देशको अर्थतन्त्रमा केही हिस्सा भए पनि योगदान पुर्याओस् यहाँ धार्मिक पर्यटनको उत्तिकै सम्भावना छ रूरू क्षेत्र पौराणिक कालदेखि ध्यान तपस्या र विद्या आर्जनको केन्द्रबिन्दु मानिन्छ यसको प्रमाण यहाँका विभिन्न धार्मिक ग्रन्थ पाटीपौवा र गुफाहरूमा भेटिन्छ यो धार्मिक बारे वराह पुराण श्रीमद् भागवत हिम्बत खण्ड र स्कन्द पुराणमा समेत वर्णन गरिएको पाइन्छ रूरू क्षेत्र घाम भृगुकुलवंशी देवदत्त ऋषिकी छोरी रूरू कन्याको तपुभूमि हो हरेक प्राणीको लक्ष्य मोक्ष प्राप्त गर्नु हो दुःख चिन्ता र डरबाट मुक्ति पाएर नित्य निरीतिशय र निरपेक्ष आनन्द प्राप्त गर्नु मोक्षको स्वरूप हो रुरूवासीलाई यस्तो मोक्ष प्राप्त हुने बराहा पुराण र श्रीमद् भागवतमा वर्णन गरिएको छ पुराणमा कालीगण्डकीको धार्मिक महिमा अझ रोचक ढङ्गले व्याख्या गरिएको पाइन्छ कालीगण्डकीको दर्शन स्पर्श आचमन र स्नान गरे रागद्वेष कर्तृत्व बुद्धि र भोगको कामना परित्याग भई मन शुद्ध हुन्छ ऋषिकेश भगवान्लाई बुद्धिको साक्षीका रूपमा पनि अनुभव गर्न सकिन्छ रुरू क्षेत्रका बारेमा एउटा रोचक पौराणिक कथा यस्तो छ देवराजे देवदत्त ऋषिको तपस्याबाट सशंकित भएछन् उनलाई ऋषिको तपस्याप्रति ईर्ष्या जागेछ उनले जाल रचेछन् र ऋषिको तपस्या भङ्ग गर्न स्वर्गकी अप्सरा प्रमलोचालाई पठाएछन् प्रमलोचाले आफ्नो सौन्दर्यले ऋषिलाई जालमा पारिछन् अप्सराको मायाजालमा परेका ऋषि ध्यान तपस्या त्यागी बासनामा लिप्त भएछन् अन्ततः प्रमलोचाबाट एउटी बच्चीको जन्म भयो उनी बच्चीलाई ऋषिको आश्रमै छोडी स्वर्गतिर अलप भएछन् ती अलपत्र परेकी बच्चीलाई रुरु मृगले दुध खुवाएर हुर्काइन् कालान्तरमा ती बच्ची रुरुकै सन्तान कहलिन् रुरुले दुध खुवाएर हुर्काएकाले बच्चीको नाम रुरु नै रहन गयो रूरू कन्याले पछि भगवान विष्णुको कठोर तपस्या गरिन् तपस्याबाट प्रभावित विष्णुले यो क्षेत्र तिम्रै नामबाट पवित्र र प्रसिद्ध तीर्थस्थल होस् भन्ने वरदान दिएछन् यो कथन वराहपुराणको छयालिसौं अनुच्छेदमा समेटिएको छ श्रद्धा र भक्तिभाव भए यस धाममा कर्म उपासना ज्ञान र मोक्ष पाइन्छ का अवतार आराध्यदेव गुरु शङ्कराचार्य रहित कलिकल्मसहारिणी आमा काली गण्डकीको स्तोत्रमा यस्तो पनि लेखेको छ रविन्दु ग्रहे तुरूक्षेत्र पुण्ड्या सदा माघमासे प्रयागेण तुल्या पृतृ श्राद्धकारे गयाम पुण्ड्यदात्री मृते काशीका मुक्तिदायी प्रसिद्ध सूर्य चन्द्र ग्रहण लागेको समयमा काली स्नान गरे कुरूक्षेत्रमा स्नान गरे बराबरको पुण्य मिल्छ माघ महिनामा गण्डकी किनारको निवास प्रयागर हो श्राद्धकालमा गया बराबर हो भने मोक्षका लागि काशी बराबर हो रूरू कालीगण्डकीको तीर शालिग्राम र रूरू क्षेत्र गुल्मीका अमूल्य निधि हुन् यो पावन भूमि तमाम मान्छेहरूको आस्थाको धरोहर हो यो क्षेत्र आज पनि खोज अनुसन्धान र अध्ययनको थलोको रूपमा लोकप्रिय हुँदैछ कालीगण्डकीले बनाएको विश्वको गहिरो अन्धगल्छी रुरू क्षेत्रमै अवस्थित छ कालीगण्डकी र रूरू क्षेत्रको सांस्कृतिक र भौगोलिक सुन्दरताले मोहित नारायण गेवाली कविताका श्लोकमा यसरी पोखेका छन् आगो बल्दछ पानीमा साह्रो वज्र टुसा गालाको पसिना पगली गण्डकी भई सुसाउँछ कठै सुनकेशरा मैया पम्फाको फूलको कथा अन्ध गल्छी सोलेर रा तारेवीर राउँछ धार्मिक रूपमा मात्र नभई ऐतिहासिक एवं सांस्कृतिक रूपमा गुल्मी अझ लोकप्रिय छ यो पश्चिमाञ्चल क्षेत्रकै ऐतिहासिक धरोहरहरू पनि हो रेसुङ्गाको यज्ञशाला र नजिक रहेको पोखरी मुसिकोट दरबार चारपाला दरबार बाइसे रजोटाका दरबार हुन् ती आज पनि जीवन्त छन् पुरकोट धुरुरकोट चन्द्रकोट इस्माकोट जुनियाकोट र मर्बुङकोट ऐतिहासिक कोटहरू हुन् यी कोटहरू बाइसी चौबिसे राजा रजोटाको दरबार तथा पूजास्थल रहेको इतिहास छ दसैँ तथा अन्य पर्वमा यहाँ बलिदिने गरिन्थ्यो यो परम्परा अद्यावधि चलिरहेकै छ सांस्कृतिक आस्थाको प्रतीकका रूपमा रहेका सत्यवती देवीको मन्दिर र दिब्रुङ देवीको मन्दिरले ती डाँडाको शोभा बढाएकै छन् श्रीगेश्वर ऋषिको तपुभूमि बलेटक्सारको मेला रेसुङ्गाको साउने मेला र माघे सङ्क्रान्तिको रिडी मेला ऐतिहासिक तथा सांस्कृतिक मेला हुन् यिनैले गुल्मीको अस्तित्व जोगाएका छन् अर्कोतिर जातीय सांस्कृतिक तथा ऐतिहासिक नाचहरूले गुल्मीको गरिमालाई अक्षुन्न राखेका छन् मगर बस्ती रहेको ठूलो लुम्पेकको कौरा नाच माला बामीको घाँटु नाच बलेटक्सारको लाखे नाच जातीय नाच कुर्घा स्वारा र बामीमा बाक्लो गुरुङ बस्ती छ गुरुङ समुदायमा नाचेर एक घाँटु नाचले सांस्कृतिक विविधता कायम गरिरहेको छ यो नाच दसैँ सकिय लगत्तै वा मङ्सिरको सुरुदेखि माघसम्म नाच्ने गरिन्छ चन्द्रकोटको झ्याउरी नाच र रा, मुसिकोट राज्यको सराय नाच थप ऐतिहासिक नाच हुन् यिनैले गुल्मीको जातीय र भाषिक एकतालाई कायम राख्न बल पुगेको हुन्छ छब्बिस सय नब्बे मिटर अग्लो थापले लेक टिमुरे र सत्यवती ताल पर्यटकीय आकर्षणका केन्द्र हुन् कालीगण्डकीको जलयात्रा उत्तिकै रोचक छ धुर्कोटको विचित्र गुफाले संस्कृतिको रहस्य बोकेको छ यसको अध्ययन र अनुसन्धान हुन सकेको छैन धार्मिक सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिको गुल्मीमा पर्यटन व्यवसाय फस्टाउने प्रशस्त आधार छन् गुल्मीलाई चिनाउने अमरपुरका माटाका भाँडा थोर्काको उखु र चाकु दुर्कोटको सुन्तला रेसुङ्गाको अदुवा प्रख्यात मानिन्छन् कफी गुल्मीकै नगदे बालीका रूपमा चिनिन्छ यहाँको कफी देशमा मात्र होइन विदेशमा समेत निर्यात हुँदै आएको छ पश्चिमाञ्चल क्षेत्रमै गुल्मी जिल्ला कफी खेतीले कहलिएको छ यी अमूल्य निधिले गुल्मीको पहिचान मात्र होइन सभ्यता र संस्कारलाई समेत जीवन्त राखेका छन् आधुनिकता र बजारीकरणले किच्न थालेपछि यी मौलिकतामा खिया लाग्दै गएको छ युवा र धन धमाधम बसाई सर्दैछन् पछिल्ला दशकमा सिंह गुल्मीको अस्तित्वमाथि दरार उत्पन्न भएको आभास हुन थालेको छ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 रेडियो ताप्लेझुङ झापाको एफएम एचिट्युम्स र बिरता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो साहारा खोटाङको हलेसे एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसे एफएम दोलखाजिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनी एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ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 थोर्गा रुरु क्षेत्रको एउटा अङ्ग र मेरो खेल मैदान पनि हो भौगोलिक रूपमा सिङ्गो थानपति र रुरु गाविसका एक दुई र तीन नम्बरवडालाई थोर्गा भन्ने गरिन्छ थोर्गा मगर भाषाबाट अप्रभ्रंश भएर उत्पत्ति भएको बनाइन्छ मगर भाषामा थोरको अर्थ गोरु हुन्छ यस भेगमा उसले प्रशस्त गोरु पालिन्थ्यो थोरमा गा प्रत्यय जोडेर थोर्गा हुन गएको कथन छ टाढाबाट हेर्दा यो क्षेत्र पूर्ण गोरुको ढाडा आकारको पनि देखिन्छ चदरमुकाम तम्घासदेखि तिस किलोमिटर पूर्वमा हरिया वनजङ्गल र सुन्दर पखेराहरू छन् ऋणी क्षेत्र रूरूदेखि पाँच किलोमिटर पश्चिम र सुङ्गाको डाँडोलाई धुई बनाएर नागबेली पहाड़हरू फैलिएका छन् तिनै पहाड़बाट बग्ने शीतल हावाले सौन्दर्य छरेको हुन्छ यिनैमा प्राकृतिक छटाहरूको संयोजन र सांस्कृतिक विविधता भी पाइन्छ बाहुन छेत्री मगर नेवार कामी सार्की र दमाई लगायतका जात यस क्षेत्रमा बसोबास छ थानपति डानामा अवस्थित मन्दिरले जातीय विभेदको दूरी कम गर्दै ल्याएको छ यही मन्दिरमा बडा दशैँको नौ दिनसम्म धुमधामसँग दुर्गा पूजा हुन्छ थानपति मन्दिरमा पूर्णिमाको दिनमा सराया खेल्ने पञ्चबली दिने प्रचलन थियो सप्तमीको दिनमा पञ्चै बाजा बजाएर हर्ष बनाइ गरिन्थ्यो यिनै संस्कार सभ्यता र धरोहरहरू सम्पूर्ण थोरगेलीका आस्थाका केन्द्र भएका छन् यी रीतिरिवाज पातलै भए पनि आजसम्म बाँचेका छन् विविध जाति र सांस्कृतिक विविधताले यो भूमि सौन्दर्यको रंगीन पछ्यौरी ओडेर बसेको आवाज हुन्छ देखि उत्तरबाट बडियार खोला कालीगण्डकीमा आएर मिसिन्छ पूर्वमा तालखोला र कालीगण्डकी पश्चिममा कोर्दी खोला र बलेटक्सार र दक्षिणमा रिडी खोलाले गरिएको छ थोर्गा नेपाल एकीकरण हुनु अघि र थोर्गा भूरी टाकुरी राजाको राज्य रहेको इतिहास छ बाइसी चौबिसे कालका राजाको दरबार पछिसम्म रहेको गाउँका बुढापाकाहरू बताउन्थे थोर्गामा रोजगारका लागि विभिन्न पेशा अप्नाउनेहरू बढिरहेका छन् वैदेशिक रोजगार शिक्षण र सैनिक सेवामा जानेको सङ्ख्या पनि त्यत्तिकै छ तर यहाँका अधिकांश मान्छेहरूको खास पेशा कृषि नै हो यो क्षेत्र वातावरण र हावापानीका दृष्टिमा समेत उत्तम मानिन्छ बेसीमा खेतीयोग्य भूमि छन् यस भेगमा धान मकै र गहुँको उत्पादन बेसी हुन्छ नगदी बालीमा थ्वर्गा उर्वर भूमि मानिन्छ उखु कफी र सुरुवा खेती गरेर गाउँले जनजीवन सरल बनाएका हुन्थे असैले यहाँ कृषिमा आधुनिकीकरण भइसकेको छ थ्र्गा पशुपालनका लागि योग्य मानिन्छन् चौरीमा गोठालाको लस्कर आज पनि देख्न पाइन्छ जीविकोपार्जनको अर्को माध्यम हाट बजार थियो तम्घास बलिटक्सार र ऋणीमा लाग्ने बजारमा मान्छेहरू कृषि उपजको व्यवसाय गर्थे पढे लेखेकाहरू मास्टरी गर्थे पढ्नका लागि बनारस वा काशी जाने प्रचलन यदा थियो प्रवासमा कमाउन जानेको सङ्ख्या पनि उत्तिकै हुन्थ्यो हिजो थोर्केलीहरू स्थानीय उत्पादन बाँडी खान्थे एउटा घर वा गाउँको उत्पादन आपसमा बाँडिन्थ्यो नबाँडे पनि मागेर खाने चलन थियो तर अहिले मान्छेहरू व्यावसायिक भएका छन् आधुनिक कृषिले यहाँको जीवनस्तर सुधारेको छ अचल, कसैले कुनै चीज मागेर खाँदैनन् सबैमा किनेर खाने बानी बसेको छ कला गलामा पनि यो क्षेत्र उत्तिकै धनियो पर्व तथा कुनै उत्सवमा भजन र झ्याउरे गाएर गाउँलेहरू रमाइलो गर्थे गुरूङहरूले मात्र गाउने गुलमेली सालाइजो लुम्बिनी गण्डकी र धौलागिरी अञ्चलमा आज पनि लोकप्रिय छ थोर्गामा भने गुरूङ बस्ती थिएन सालाइजोको स्वाद चाक्न थोर्गा काटेर चन्द्रकोट पुग्नु दुर्गाका लेक पाखा पखेरा टार र बेसीमा प्राकृतिक ऐतिहासिक एवं जातीय संस्कृति छ सर्केका छन् बलेटकसारको लेकलाई हिमालको आधार शिविर बने हुन्छ पहिले यहाँ पुष्माको जाडोमा बाक्लै हिउँ पर्थ्यो अरे यो लेकलाई हिउँदका केही महिना धौलागिरी र माछा पुस्नेको प्रतीक्षा मान्न सकिन्छ प्राचीनकालमा यहाँ हवनकुण्ड समेत रहेको कथन छ वरिपरिका पोखरी तथा धाराहरूमा यसको अवशेष अझै देख्न सकिन्छ यी धरोहरप्रति हिन्दू महिलाहरूको युगौँदेखि अटल आस्था रहेको छ बलिटक्सारको शिरमा रहेको श्रृङ्गालाई ऐतिहासिक तपोभूमि मानिन्छ यो त्रेतायुगका ऋष्यरिङ्ग र द्वापर युगका श्रृङ्गी ऋषिले तपस्या गरेको स्थलका रूपमा चिनिन्छ ऋष्यरिङ्गाका बारेमा भानुभक्तको रामायण र शृङ्गी ऋषिको तपस्याको चर्चा श्रीमद् भागवत पुराणमा उल्लेख गरेको पाइन्छ त्रेतायुगका राजा दशरथले छोरा नभएपछि यही क्षेत्रमा आएर तपस्या गरेर पुत्रलाभ भएको रामायणको बालकाण्डमा उल्लेख छ बालकाण्डको एकाउन्न र बाहन्नौ अनुच्छेदमा भनिएको छ तापले पूर्ण भई गुरुसित गया सोध्या उपाय पनि यो सर्वज्ञ मुने कसो गरी हुनन् छोरा मलाई भने यस कामले फल मिल्छ यो भनी सबै जान्या वशिष्ठ थिए यस्तो विन्ती सुनि वशिष्ट गुरुले युक्ति बताइदिया हुन्छन् पुत्र अवश्य जल्दी महाराज एक शान्ताका पति ऋष्यरिंग ऋषि छन् ती डाक्नु अहिले पर्या ती हामी बसी यज्ञ एक हजुरको खातिर गरौंला जसै चार छोरा अति वीर हुनन् हजुरका सपताप छुटन दसैँ शृङ्गेश्वर ऋषि श्रीगाबाट रेसुङ्गा सरेर धेरै वर्षसम्म यसको फेदीमा तपस्या गरेको किम्बदन्ती छ उहिले रेसुङ्गाको डाँडाबाट भारतको गोरखपुरमा बत्ती बलेको देखिन्थ्यो अरे बत्तीको झिलिमिली हेर्न गाउँलेहरू राति अबेरसम्म बस्थे अरे यी कथनहरू बुढापाका बीच अझै पनि चर्चा हुने गर्छ गुल्मी थोर्गाका हरेक कण कणमा सुन्दरता लुकेको छ रुखपात माटोका कण हावाको पातलो रेशमी गम तर कति चिज दिमागले टिपेन मैले यी निधिलाई उति समयलेर राख्न पनि सकिनँ यिनै रङ्गीन थुम र सांस्कृतिक विविधताको वर्णन चुकेका छैनन् नारायण गेवाली मलिलाटार बेसी र लेकपाखा र जडीबुटी लोक भाका छचल्किन्छन् यहाँ मूलफोटी भोटी हिन्ताङ मादल सारङ्गी साइलेजो घाटु सुरठी कौरा बालुनका गाथा कर्खाको धुनमा डटी थुरगाला जातीय संस्कृति र सभ्यताले एकतामा बाँधेको थियो विस्तार यसमा समयले नयाँ काँचुली छोड्दै आयो प्रजातन्त्रको परिष्कार हुँदै जाँदा एकताका प्रतीकहरू चर्किसकेका छन् तिनका अवशेषहरू समयको कुन बंगालोमा बगे पत्तो छैन एउटै छानोमुनि बसेका गाउँलेहरूमा समयको उत्तरार्धतिर कटुता र द्वेषको भावना उब्जेको प्रश्न देखिन थाल्यो थोर्गा अर्धशिक्षित थियो यातायातको पनि त्यति सुविधा थिएन तर ऋणी तम्घास र थोर्का अधिकांश बजारमा दुई हजार सालदेखि नै बिजुली बल्न थालेको थियो त्यही दुर्गम क्षेत्र बाहेक अचेल यहाँको शिक्षा र स्वास्थ्यमा निकै परिवर्तन भइसकेको छ यातायातको पहुँच पुर्याउन धमाधम बाटाघाटा बन्दैछन् तानसेन रिडी र तमघासको मोटर बाटोले यो क्षेत्र सुगम बन्दै गएको छ पहिले हिँडेरै माघे सङ्क्रान्ति र एकादशीमा काली गण्डकी जानेहरूको लस्कर हुन्थ्यो हु। सङ्गलो पानी बाहुमा खैँसेर छलाङ मार्ने काली सुन्दरता आफैमा कौतुकमय देखिन्थ्यो यही सुन्दरता स्पर्श गर्न पनि माघे सङ्क्रान्तिमा गण्डकी नुहाउन जानेको भिड हुन्थ्यो यो धार्मिक आस्थालाई अचेल यातायातले जोडिसकेको छ प्रगामा टिभी मोबाइल कम्प्युटर लगायतका आधुनिक प्रविधि सर्वसुलभ भइसकेका छन् समय आधुनिक धारमा ढल्किँदै गएको छ तैपनि यहाँका बासिन्दाको जीवन पद्धति समयअनुसार फेरिन सकेको छैन सम्भावना र स्रोतले पूर्ण भइकन यो क्षेत्रको अपेक्षित विकास नहुनुमा यहीँका बासिन्दा बढी जिम्मेवार छन् कालीगण्डकीको सङ्ग्लो पानी धमिएको वर्षौँ भइसक्यो पिँढीमा लाग्ने बेलामा रौन थपिँदोछ ती ठाउँ व्यापार गर्नेका अड्डा भनेका छन् हिमचुलीमा घामले समेत परिवर्तनको रेखी कोरिसके परिवर्तनको यो घडीमा भाइचाराको मित्रता दरिलो हुनुपर्थ्यो तर टुट्दै गएको छ कला र संस्कृति अर्चापिएका छन् तरुण तन्डेरीसँगै कला संस्कृति पनि सहर बजारतिर बसाइसर्दैछन् बहुसंख्यक त विदेशी भूमिमा रतिन पुगे विस्तारै थोर्गाले बलिष्ट पाखुरा गुमाउँदैछ शिक्षित अनुहार र परिश्रमी हातहरू निक्िँदैछन् थोर्गाको सोचे अनुरूप विकास नहुनुमा यो पनि एउटा प्रमुख कारण हो बाह्र वर्षको रक्तपातपूर्ण युद्धले गाउँ सिङ्गो जिल्ला र देशलाई नै पल्टाइदियो तर जडवत विचार र प्रतिशोधको भावना मेटिएको छैन परम्परागत रूढीवादी रोग उस्तै छ निम्नवर्गका मान्छेमा पीड़ाको गाँठो पकाउने साहस अझै जुटेको देखिँदैन देशले बिहोरेको महान अग्रगामी परिवर्तनले मितव्ययताको दूरी झन बढाइदिए जस्तो लाग्छ म सहरको बारदलीमा उभिएको छु आफ्नो माटो पुरानिँदै गएकोमा पीडाले थिचिरहेको छु यो क्षेत्रमा आँखाले देख्ने प्रशस्त विकासका काम नभएका पनि होइनन् तर गुणात्मकताको बुटी मासिँदैछ माटो संस्कृति र सभ्यता बिर्सेर पाएको सफलता दिगो हुन सक्दैन त्यहाँ शान्ति र चयनको खडेरी नै पर्छ आफ्नै पाखा पखेर भरिला भए मात्र हर ऊर्जाशील घाम झुल्किन्छन् शिप प्रविधिको सहाराले परिवर्तनको ढोका उगारू टड्का भइसकेको छ सँगसँगै वैदिक संस्कारमा वैज्ञानिकता खोज्ने बेला आइसकेको छ विश्वमा आधुनिक धार्म मौलिकताको संरक्षण गरेर नै सभ्यता बाँचेका धेरै नमुना छन् यसैमा बाँच्ने र बचाउने मेरो झिनो प्रयास छ माझगाउँमा दुई हजार चौबिस साल भदौ चौध गति बुधबार बिहानका कलिला घाम उदाउँदै गर्दा जन्मेको रहेछु आमा भन्नुहुन्थ्यो त बिहान उदाउँदै गरेको घामसँगै जन्मेको होस् मैले तँलाई गोठमा कुडो पकाउँदा पकाउँदै पाएकी हुँ मेरो नावि गाडिएको ठाउँ माझगाउँ नै हो जरा गाडिएको र हाँगा पलाएको ठाउँ पनि यही हो माझमा परेकाले गाउँको नाम माझगाउँ रहन गएको रहेछ मेरो घर माझगाउँको पनि माझमा थियो माझगाउँमा जिम्माल खलकको पहिलेदेखि नै नाम र प्रतिष्ठा रहेछ यही प्रतिष्ठाको छारी मेरो आँगन थियो म आँगनको बुतबुतेमा पोलियोको आलु खाएर र भालु नाचेर पट्टो भएको थिएँ थानपति र माझगाउँ मेरो खेल मैदान थियो साथीभाइसँग डन्डी भियो डुम गुच्चा र कपर्दी कति खेलियो कति यही मैदानमा बालापनको चञ्चलता बेत्यो बालापन यहीँ साटियो मेरो बाल प्राकृतिक सुन्दरताले पूर्ण थियो हाम्रो घरलाई माझगाउँको मियो भन्ने हुन्थ्यो धौलागिरीको पालिमुनि टुक्रुक्क बसेको यहाँदेखि पश्चिममा रेसुङ्गा पर्छ पूर्वमा कालीगण्डकीको नागबेली बहाव आकर्षक देखिन्छ दक्षिणमा मुदुग्गीको डाँडो र उत्तरमा धौलागिरी हिमाल आँसेको छ म बिहान पिँढीमा बसेर त्यही हिमाल हेर्दै पाटीमा कख लेख्थेँ आँगनको डिलबाट धौलागिरी हेरेर खुब रमाउँथेँ पनि डाँडामा उभिएर हेर्दा उत्तरको उपल्लो चुलीबाट माछा पुस्रेले चियाझँ लाग्थ्यो बिहानति नै हिमालमा चिप्लटी खेल्दै घाम ओह्रालो वारीको पहाड रमिता हेर्न मस्त हुन्थ्यो हिमालको चिसो बतास पहाडका टुप्पामा ठोकिँदै छानिएर आउँथ्यो र गालामा फुलले झैँ स्पर्श गर्थ्यो यो रौनक आज पनि उस्तै देखिन्छ कला र संस्कृतिमा पनि माझ धनी थियो र छ यो बेगमा बाहुन छेत्रीको बाक्लो बस्ती भएकोले सत्यनारायणको पूजाको विशेष महत्त्व हुन्थ्यो पूजामा भजनको त्यत्तिकै महत्त्व थियो मान्छेहरू रातभरि भजन र झ्याउरे गाएर र नाचेर जागराम बस्थे हामीलाई नाचगानको उति रङ हुन्थेन हामी त हातमा पञ्चामृत थापेर खाना लोभिन्थ्यौँ ठुला मान्छेहरू डालामा मनभोग राखेर बाँड्थे हामी केटाकेटी टोलीको ध्यान मनभोग खानमै जान्थ्यौँ केटाकेटी खाल दुईवटा तिनचोटि थपेर खान सक्नेलाई ठुलो मान्छे भन्थे मलाई बुढाहरूले ठुलो मान्छे भनिदियोस् भन्ने लाग्थ्यो म थपि पञ्चामृत त खाना पछि पर्थिनँ अरू पनि मेरै सिको गर्थेँ थपिथपि खानुको मजै बेग्लै हुन्थ्यो थोर्का माझगाउँका अधिकांश मान्छेहरू खेतीकिसानी गर्थे भने केही प्रदेशमा कमाउन जान्थे त्यति प्रदेश कमाउन जानेलाई लाउरे भनिन्थ्यो भारत हङकङ र बेलायती सेनामा भर्ती हुने त खाँटी लाउरेमा गरिन्थे हङकङ र सिङ्गापुरमा भर्ती हुनु अझ आकर्षक मानिन्थ्यो दसैँ छेक पारेर घर फर्किने लाउरीहरूले माझ उत्सव जस्तै बनाइदिन्थे लाउरीहरूको आगमनको दृश्य चित्ताकर्षक हुन्थ्यो तिनका पछि पछि भरिया हुन्थे भरियाले बोकेको टिनको बाकसमा भोटे तालसाले ढलक हान्थ्यो म यो आवाज सुनेरै साह्रै रमाउँथेँ टेप घन्काउँदै कालो चस्मा र छत्री टोपी लगाएर आउने लाउरीको पहिरन लोभलाग्दो हुन्थ्यो यो रौनक चाडपर्वभन्दा कम हुन्थेन गाउँभरि खुसीको बहार आउँथ्यो पखेर चौतारामा रमिता हेर्नेको भीड़ उस्तै हुन्थ्यो लाउरीको लबजमा मिसिने साला पहाडमा भन्ने ठिमा थियो उत्तिकै रोचक हुन्थ्यो यो रमाइलो देख्दा मलाई पनि लाउर जाउँ जाउँ हुन्थ्यो हरेक वर्ष जब लाउरीहरू गाउँ फर्किन्थे तब म यस्तै कल्पनामा भकिन्थेँ रेडियोमा बस्ने यो पुरानो लोकगीतले पनि त्यति बेला लाहौरी घर फर्केको दृश्यलाई अझ आकर्षक बनाइदिन्थ्यो लाहौरी आज घर फर्क्यो नाची नाची रमाई कान्छीसँग बिहे गर्न सुनको सेक्री कमाई थोरका माझ गाउँतिर अचेल लाहौरीहरूको लस्कर त्यति देखिँदैन भारतीय सेनामा भर्ती हुनेहरू मात्र फाट्टाफुट्टा छुट्टीमा फर्किन्छन् अधिकांश व्यक्तिहरू त मुगलान्मै जीवनका सुन्दर सपना कोराल्न अभ्यस्त भइसकेका छन् आधुनिक समयको पयो धेरै गुलमेलीले लाहौर होइन साथ समुद्र काटिसकेका छन् मान्छेहरू कमाउन होइन विलासिताको खोजीमा देश विदेश भाउतारिन थालेका छन् पूरै देशका मान्छेहरू आज पश्चिमी सभ्यतातिर ढल्किँदैछन् फलस्वरूप हाम्रो मजेरीमा भने शून्यता भरिँदै गएको छ संस्कार सभ्यता र परम्परा पातमिँदैछ आफ्नो मौलिकताको बुटी कसरी जोगाउने भन्नेतिर अहिलेका तन्डरीहरूको ध्यान जान सकेको छैन ती आधुनिक प्रविधिको भिडमा मस्त र व्यस्त देखिन्छन् हामी उम्रिएको माटो नै हाम्रा पुर्खाको चाह हो यो हाम्रो अलौकिक सभ्यता पनि हो माटोको व्यवस्था गर्ने हो भने आफ्नो परम्परा र सभ्यता विलिन हुँदै जाँदो रहेछ तिन पुस्ति सन्तानले समेत बिर्सिने अवस्था आउँछ पुर्खाको इतिहास खोतल्नु निकै चाहको विषय हो आफ्ना पूर्वजका बारेमा जान्न आफूलाई चिन्न र चिनाउन चाहने मानवीय प्रवृत्तिले आफ्ना वंशजको खोजी हुन थालेको आकलन गर्न सकिन्छ यसैले वंशावलीको तथ्य राख्न घचघचाएको हुन सक्छ समय बढी आधुनिक हुँदै जाँदा विश्वका हरेक मान्छेले आफ्नो अस्तित्व खोज्न थालेका छन् अपनत्व र व्यक्तिगत पहिचान पहिलाउन मरिमेटेका हुन् मैले यही परिधिमा आफ्नो ज्वरो पहिलाउन खोजेको छु गेवालीको बटवृक्ष कसरी फैलियो भन्ने बारेमा केही ऐतिहासिक तथ्य जोड्ने जमर्को गरेको छु सन् पन्ध्र मा छब्बिसमा बाबरले दिल्लीमा मुगल वंशको प्रसिद्ध राज्य स्थापना गरेको बुझिन्छ सन् बाह्र सय छदेखि पन्ध्र भारतमा हिन्दूमाथि मुसलमानको चरको धार्मिक आक्रमण र अत्याचार भएको पाइन्छ भारतमा यस किसिमको आक्रमणले सीमा नागेपछि हिन्दूहरू धर्म संस्कृति र अस्तित्व जोगाउन भागेर नेपाल पसेको बताउँछन् गेवालीका पुर्खा पनि यसै कालखण्डमा भागेर नेपाल पसेको अनुमान गरिएको छ भारतबाट जुम्लाका तत्कालीन राजाको आश्रयमा आएका गेवालीका हालसम्मका ज्ञात आदि पुरुष भट्ट मानिन्छन् माण्डव्य ऋषिका वंशजमा याजक भट्टले जन्म लिएको पौराणिकता भेटिन्छ मुगलद्वारा लखेटिएका तिनै माण्डव्य ऋषिका वंशज नै आजका गेवाली हुन् कालान्तरमा गेवालीहरूको गोत्र माण्डव्य रहन गएको भन्ने वंशालीमा उल्लेख छ याजकका सन्तान नेपालका विभिन्न क्षेत्रमा पुगिसकेका छन् अहिलेसम्मको वंश उत्खननमा गेवालीहरूको मूल थलो कर्णाली प्रदेश नै भएको बुझिन्छ गेवाली पुस्ताहरूको ऐतिहासिक तथ्यलाई पण्डित शिवकुमार गेवालीले आफ्नो गेवाली वंशावली दुई हजार अझ विस्तृत चर्चा गर्नुभएको छ ऋणीको तीर्थाटनमा आएका याजक भट्ट घुम्दै बमगा आएछन् बमगाका राजाले ती ब्राह्मणलाई बोलाइ यज्ञ गर्न लगाएछन् र गाउँ नै दिएर थातपास बसाइदिएछन् याजकका सातौँ सन्तान हरिदत्त भट्ट सन्तानविहीन रहेछन् उनले ऋणीमा आई तपस्या गरेकाले बुढेसकालमा छोरा सुमेरुको जन्म भयो उनले पनि बङ्गाका खान ठकुरी राजाको यज्ञ गरी बिर्तामा गेवा गाउँ पाएछन् पछि हरिदत्त बाबुको पुरानो थलो जुम्ला नफर्की गेवामै बसोबास गरेर गरेको समेत वंशावलीमा उल्लेख छ गेवामा बसोबास गरे पनि हरिदत्तले भट्टथर नै चलाउँथे उनको शेषपछि उनका छोरा सुमेरुलाई छिमेकी गाउँका मान्छेहरूले गेवाली सम्बोधन गर्न थाले सुमेरुको पदवी नै कालान्तरमा गेवाली थरको रूपमा चलनचल्तीमा ल्याएको बुझिन्छ यद्यपि गेवाली थरका विषयमा गेवाली विद्वानहरूकै विभिन्न तर्क र मतभेद पाइन्छ वंशावली अनुसार गेवाली थरका प्रवर्तक वा मूल पुरुष सुमेरु नै मानिन्छन् सुमेरुका चार भाइ छोरामध्ये जेठा र माइला गुल्मी बसोबास गरेका थिए साइला र कान्छाले पाल्पाको हाडथोक र माडीमा बसोबास गरेको बुझिन्छ गुल्मीका गेवालीहरू तिनै सुमेरुका जेठा र माइला छोराका वंशज हुन् भन्ने विश्वास गरिन्छ वर्तमानमा गेवालीहरूले नेपालको मध्यपश्चिम र सुदूरपश्चिममा सुराल बजगाई अधिकारी भट्ट भण्डारी थर लेख्ने गरेको पाइन्छ जुम्लातिर रहेका गेवालीका पुर्खा मध्ये कालान्तरमा विभिन्न थरमा परिणत भएकाले उनीहरूको थरमा विविधता आएको भेटिन्छ माण्डव गोत्रीय बन्धुहरू तिनै भट्टका वंशज हुन् भन्ने पनि भंशावलीमा उल्लेख छ गुल्मीमा गेवालीका करिब चार सय घर दुरी भइसकेका छन् त्यसमा मात्र नभई विदेशमा पनि यसको लहरो फैलिँदो छ मुख्यतः गुल्मी जिल्ला गेवालीको दोस्रो उद्गम थलोको रूपमा चिनिएको छ गुल्मी करिब साढे चार सय वर्षदेखिको गेवालीहरूको थलो मानिन्छ गेवालीहरू कालीगण्डकीको प्रवाह र सालिग्रामसँगको धार्मिक आस्थालाई श्रद्धा गर्छन् यी क्षेत्र सारा गुल्मेलीका आस्थाका केन्द्र भएका छन् जिल्लाको कम्बरपेटी हुँदै बग्ने कलिलो धमिरो जलप्रवाह आज पनि हेर्न लागेको छ नदीको किनारबाट बग्ने शीतल बतास उडेर लेकतिर पुग्छ गेवालीहरूले त्यो पाखो पखेरो भिर टाकुरा र थुमलाई आफ्नो मौलिक ठानेर पुज्दै आएका छन्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 हवस्त अर्को साता कर्मको दोस्रो श्रृंखला लिएर आउनेछौं त्यसअघि मंगलबारको श्रृंखलामा बुद्धिसागरको उपन्यास कर्णाली ब्रोजको वाचन हुनेछ आजका लागि प्राविधिक साथी उदय घिमिरे र म अक्षुत घिमिरे विदा चाहन्छौ शुभरात्री